ज्यालो 90 नेटवर्क को कार्यक्रम श्रुति संवेक नमस्कार उज्यालो 90 नेटवर्क काठमाण्डुसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट हरेक मंगलवार र शुक्रबार राति सवा नौ बजे कार्यक्रम श्रुति समय प्रस्तुत हुन्छ कार्यक्रममा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्द्यहरू वाचन गर्छौं श्रुति मंगलबारको श्रृंखलामा गएको सातादेखि हामीले सर्वभक्तको उपन्यास पागल बस्तीको वाचन सुन्दै आएका छौं सु। गत साता पागल बस्ती कहाँ पर्छ र यसको इतिहासको चर्चा कसरी हुँदैछ भन्ने सम्मको वाचन भयो धेरै पाठकहरूले मन पराउनु भएको उपन्यास पागल बस्ती हामीले तपाईँ जस्तै धेरै श्रोताको अनुरोध प्राप्त भएपछि वाचन सुरु गरेका हौं अब आज पागल बस्तीको दोस्रो को वाचन सुनौ अच्युत घिमिरेको आवाजमा ठाउँमै एक सय अठासी मिलिमिटर पानी परेको पोखरेली रातलाई काँडा डाँडा पछेलतिरबाट सूर्य उदाएर वातावरण सुकाउन नसक्नु परिणामस्वरूप पोखराको बिहानी डम्ब कुइरहेको आवरणभित्र खानिन्छ म नदीभरको बाटोभरि माछापुस्रे खोज्छु अन्नपूर्ण खोज्छु र छेवैको गाउँ डाँडा खोज्छु तर जताततै बाक्लो र कालो खामभन्दा बढी खामबन्दीभित्र परेका डाँडा र हिमालय श्रृङ्खलाहरू देखा पर्दैन यतिखेर पोखराले आफ्ना सम्पूर्ण अभियवहरू लुकाएकी छ ठिक कचुवाले चाहिँ हेवातालको सेरो फेरो रेस्टुर लजहरूमा ब्रेकफास्ट लिइरहेका पर्यटकहरू सराब्दै होलान् पर्यावरणलाई पोखरा कहिले आम्रोपाली जस्तै देखिन्छ कहिले दिगम्बर साधु जस्तै पृथ्वीनारायण क्याम्पसको ढोकाभित्र प्रवेश गरेपछि मलाई आभास हुन्छ आज शनिबार विदाको दिन एकछिन मलाई आफ्नो भुलक्कड स्वभावप्रति विरक्ति लागेर आउँछ तर पनि यन्त्रचालित रूपमा म गेग्री बाटो छिचोल्न थाल्छु अगल बगलका था हरिया र शीत परेका खेलकुदका मैदानहरू हेर्दै सिधा अगाडिपट्टि भानुभक्तको उपचित शालिकतिर उभि दुई महिला सम्भवतः पोखराको कोइराले सोपेको वातावरणबारे कुरा गरिरहेका हुन्छन् म स्वाभाविक रूपमा तिनीहरूप्रति आकर्षित हुन्छु तिनीहरूको उभियको सामान्य अन्दाज र वरिपरिका वस्तुहरू औन्याउँदै वार्तालापमगग्न हुनुको अनुपातमा म सहज अनुमान लगाउँछु ती क्याम्पससित प्रत्यक्ष रूपले सम्बद्ध महिला नजिकै जाँदा ती स्वास्नी मान्छेहरू भूतपूर्व तरुनी एकजना विदेशी र अर्को नेपाली दृष्टिगोचर हुन्छन् एकदम नजिक पुगेपछि म विदेशी वृद्धालाई सम्बोधन गर्छु एक्सक्युज मी प्लिज मेरो अनुहारको ठिक विपरीत विदेशी वृद्ध सहज र शुद्ध नेपालीमा बोल्न खोज्छिन् भन्नुहोस् म यहाँको के सेवा गर्न सक्छु मरियमको जस्तो प्रशान्त र स्निग्ध मुस्कुराटको आवा अनु अनुहारभरि थो तिनी प्रत्युत्तरका लागि तयार हुन्छन् मलाई कस्तो कस्तो आत्मग्लिको भावनाले छोप्छ त्यसैले शरणार्थी मेरा आँखाहरूले नेपाली वृद्धाको अनुहार पढ्न पुग्छन् नेपाली वृद्धाको अनुहारमा पनि मरियमको मुस्कान नाचिरहेको हुन्छ म आफूलाई एउटा गल्ती गर्दै गरेको चक्चके नावालाको रूपमा पाउँछु नेपाली वृद्ध मलाई सजिलो पार्दै बोल्छन् उहाँ मिस मेरी हुनुहुन्छ बेलायतबाट आउनुभएको नेपाली राम्ररी बुझ्नुहुन्छ यो धन्यवाद मलाई थाहा भएन त्यसैले सायद तपाईँ कसैलाई भेट्न आउनुभएको मिस मेरी प्रफुल्लित भएर कुरा सोध्न प्रेरित गर्छिन् यति नै बेला मलाई मिस कुनै औपचारिक सभ्यताको दिन होइन यतै कतै घान्द्रोकतिर कि मायाहरू बुढी बजे जस्तै लागेर आउँछ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 मला मलाई मार्थाज्यूको क्वाटर कहाँ पर्छ बताइदिनुहोला मेरो सोधाईको प्रत्युत्तर स्वरूप दुबै मायालु बजेहरू परस्पर हेराएर गर्छन् रहस्यमय पारामा तपाईँ मार्थालाई भेट्न आउनुभएको बेलायती बजे आश्चर्य मिश्रित पारामा सोध्छन् म प्रत्युत्तरमा सिर्फ टाउको हल्ला आउँछु कहाँबाट आउनुभएको तपाईँ काठमाडौँबाट मेरो छोटो उत्तर हुन्छ कुनै विशेष कामले भेट्न चाहनुहुन्छ कि हो उहाँसित भेट्नुपर्ने विशेष काम छ विशेष काम के हुनसक्छ म एक रिपोर्टर हुँ ती दुवै मायालु बजै चुपचाप लाग्छन् रहस्यमयताको जालो बन्दै तपाईँ रिपोर्टर हुनुहुन्छ म मार्था हुँ तपाईँको मसिद के काम हुनसक्छ यो आवाज बेलायती बजेको होइन चुपचाप हाम्रो वार्तालाप सुनिरहेकी नेपाली बजेको हुन्छ जुन मलाई विश्वसनीय लाग्दैन के पागल बस्तीको एकमात्र सजीव कडी वा प्रमाण यी नै हुन्छ एक संयोगले भेटिएको कडी म आत्मपरिचय दिने नेपाली बजेलाई क्वारती कौर हेरिरहन्छु टाउकादेखि बैतालासम्म यी कर्तव्य विमूढ झैँ भएर अत्यन्त चाउरी परेको गोरो न गोरो पातलो फ्रेमको गोलो चस्मा अलिकति कुप्रो परेको पातलो दुर्बल शरीर सेतो साडी सेतो ब्लाउज र सेतै पछौरीले चाउको छोपिएकी समग्रमा नेपाली बजेको रूपाकृति क्रिस्चियन ननको भन्दा केही फरक लाग्दैन तपाईँ नै हुनुहुन्छ मार्था मलाई अत्यन्त खुसी लाग्यो म औपचारिक प्रयास गर्छु बदलामा क्रिस्चियन ननजस्ती मार्ताको ओठमा उही मरियमको जस्तो मुस्कुराट खेल्न थाल्छ म पर्सबाट फोटो निकालेर दिँदै भन्छु यो फोटो तपाईँ ठम्याउन सक्नुहुन्छ मार्था गोलो चस्मा भित्रबाट तीक्ष् दृष्टिपात गर्छिन् फोटोमाथि बेलायती बजे पनि फोटोप्रति आकर्षित हुन्छन् यो पागल बस्तीको फोटो केही दिन अगाडि खिचेको म पागल बस्तीको वास्तविकता जान्न चाहन्छु पागल बस्तीको नाम सुन्नासाथ कुप्री मार्थाको चौरी परेको अनुहारमा सम्पूर्ण धर्साहरू तन्किन्छन् त्यसपछि भयङ्कर रूपले जुन मलाई आशा थिएन रणचण्डी जाँ रिसा मेरो अनुहारमा फोटाले हान्छन् देयर इज नो पागल बस्ती इन दिस वर्ट यु होपलेस ए सिल्ली बोय र मैले भन्नुभन्दा पहिले केही सोच्नुभन्दा पहिले रणचण्डी मार्था फरक फर्केर झण्डै झण्डै दौडेजाँघ हिँड्न थाल्छन् मिस मेरी दस कदम कदमसम्म मार्था मार्था भने तिनलाई पछ्याएर रोक्न खोज्छन् तर मार्था आफ्नो दुर्बल र कुप्रो शरीरलाई झट्का दिँदै आफ्नै सुरमा बरबराउँदै दगर्न थाल्छिन् म किङ्करको विमूढ र विचार शून्य भएर भानुभक्तको उपचित शारीक मन्दिर उभिरहन्छु मेरो अनुहारमा फालिएको पागलबस्तीको फोटो जमिनबाट टिप्ने सामान्य होस् पनि म संग्रहित गर्न सक्दिनँ अघि भर्खरै मरियमको मुस्कुराटो स्वागत गर्ने कुप्री मार्था टाढिँदैछन् रेस र घृणाको इन्धनले निर्बल शरीरलाई जबरजस्ती झट्का दिँदै पागलबस्तीको रहिस्यद घाटन गर्ने मेरो सपनाको निर्म हत्या गर्दै भावहीन र विचार सुन्ने स्थितिमा पनि म यो भाव र यो विचार भन्न सक्दिनँ मिस मेरी फर्केर आउँछन् फोटो टिपेर मलाई दिन्छन् तपाईँले त्यो कुरा नसोध्नुपर्ने थियो मार्थालाई कसैले पनि सोध्दैन केही उत्तेजित आवाजमा तिनी भन्छन् मिस मेरी म आफ्नो गल्ती महसुस गर्छु कुन्नीकिन म बाबु बोज्छु मार्था र म एउटै क्वाटरमा बस्छौँ दस वर्षदेखि मैले मार्थालाई कहिले पनि सोध्न सकिनँ कुरा तपाईँलाई व्यक्तिगत रूपमा केही जानकारी छैन जति तपाईँलाई जानकारी छ सायद त्यति नै म मार्थालाई सोध्न सक्दिनँ पैँतिस वर्षदेखि मार्था पोखरामा छ पहिले स्कुलमा पढाउँथे कलेज खोलिएपछि स्कुल छोडी त्यो बस्तीबाट निस्केपछि फेरि काठमाडौँ फर्केर गइनँ मलाई जम्मा यति कुरा थाहा छ म भेट्न चाहन्छु सहयोग गर्न सक्नुहुन्छ चा। ओ नो म सहयोग गर्न सक्दिनँ सरी माई बोई म मा माफी माग्न चाहन्छु माफी माग्नु पर्दैन आवश्यकता नै छैन मिस मेरी म रिपोर्टर हुँ जरुर तर डिप्लोमेट होइन म एक रिपोर्टर भएर पागल बस्तीको अनुसन्धान गर्न चाहन्थेँ तर यो सम्भव छैन म महसुस गर्छु मार्थाजीको घाउको ट्यारा म दुःख पुर्याउन यसका लागि डिप्लोमेट हुनुपर्छ म इमान्दारीपूर्वक माफी माग्न चाहन्छु तपाईँहरू मेरो लागि आमा बराबर पुजे नै हुनुहुन्छ मेरो भावकता अथवा व्यक्तिगत आदर्शवादिताले मिस मेरीको मन राम्ररी नै पग्लिन्छ तिनी एकछिन सोचमग्न भएर पुनः मरियमको जस्तो न्यानो मुस्कुराट ओठपरी खेलाउन थाल्छन् त्यसपछि मिस मेरी मौन सम्मतिका साथ मलाई आफ्नो पछि लाग्न निर्देश म चुपचाप अपराधी मन बोकेर तिनीलाई पछ्याउन थाल्छु कला भवन र विज्ञान भवनहरूलाई पछि म क्याम्पसको दक्षिणी भागमा लेक्चरर्स कोलोनी लगिन्छु त्यतिखोलाको डिलमा अवस्थित घरको मूल ढोकाभित्र प्रवेश गर्दै मिस मेरी भन्छन् यो नै हो हाम्रो क्वार्टर म सानो घरको सानो ड्राइङ रूमको रूप र सौन्दर्य सरसर्ती हेर्दै जान्छु कोठाको मध्यभागमा तीन चारवटा बेदका कुर्सीहरू कुर्सीहरूको घेराभित्र एउटा सानो टी टेबल टे केही अङ्ग्रेजी पत्र पत्रिकाहरू पत्र भित्ताहरूका समानान्तर साना साना ऱ्याकहरूमा सजाएका पुस्तकहरू कुनामा एउटा इज्जल एउटा चित्र नकरिएको ज्ञानवास र रङहरू अनि भित्ताहरूमा टाकिएका कलाकृतिहरू अति सामान्य रूप र सज्जाको आवरणभित्र पनि मिस मेरी र कुप्री मार्थाको समय ड्राइङ रूमले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 मिसमेरी बिना प्रत्युत्तर फीस साँस छिन् म चित्रहरूबाट ध्यान अटाउँदै भन्छु यहाँभित्र अति संवेदनशील र सशक्त चित्रकार पनि छ भन्ने कुरा मलाई थाहा थिएन मिसमेरी पुनः खल्लो पारामा मुस्कुराउँछिन् र अध्ययारो मुख पारेर भन्छन् यी सबै मार्थाका कलाकृति हुन् तपाईँ कुर्सीमा बस्नुहोस् म मार्थालाई बोलाउँछु मेरो प्रतिक्रिया नफर्किकन तिनी फर्क फर्केर पछिल्लोतिरको भित्तामा दुई बन्द ढोकाहरू मध्येको देव्रेपट्टिको ढोका सुस्तरी ढकटकाउन थाल्छन् म मार्थाको कलाबारे विचार गर्दिनँ कारण त्यतिखेर मार्थाको सम्भावित व्यवहारको अनुमान लाउँदै म आन्दोलित हुन थाल्छु वेदको कुर्सीमा बस्दै म आन्दोलित मनलाई शान्त पार्ने प्रयास गर्छु मिस मेरीको क्रमिक ढकढक र उच्छवासपूर्ण मार्था मार्था आवासका साथ मेरो मनको आन्दोलन पनि क्रमिक रूपले बढ्दै जान्छ एकपल्ट त सोच्छु पनि मिसमेरीलाई भइगयो भनेर वर्षक चाँडोकोले लम्फक तर कुप्री मार्थाको व्यवहार पागल बस्तीको बोधको व्यवहार जस्तो भयानक हुने छैन भने म आश्वस्त हुने चेष्टा गर्छु आत्मग्लाीको भरबराउँदो बर आघाले पिल्सिनुभन्दा त यही परिस्थिति सहुजाति म बेदको कुर्सीमा जाम परेर सोचिरहन्छु मिस मेरीको ढक्टकाइको निरन्तरता चरमबिन्दुमा पुगेपछि कुप्री मार्था बिस्तारै ढुका उघारेर रोदन मिश्रित आवाजमा फुसफुसाउँछन् म्यारी वाइ आर यु डिस्टर्बिङ मिस मेरी भन्न खोज्छिन् तर कुप्री मार्था मलाई देखनासाथ सिमिनी झैँ जङ्गिएर दगुर्दै मेरो कठालो समात आइपुग्छन् दुवै हातले मेरो कोठालो समातेर झनसगाउँदै हिस्टेरिया अन्दाजमा च्याटिन थाल्छन् वाइ डिड यु कम यर आई टोल्ड यु देयर इज नो पाग्लबस्ट इन दिस वर्ल्ड गो कुप्री मार्थाको अप्रत्याशित जङ्गली आक्रमण बोक्सीको आक्रमणभन्दा केही फरक लाग्दैन मलाई म सकभर खुत्किन प्रयास गर्छु तर कुप्री मार्थाको हातको बन्धन यति कठोर र शक्तिशाली हुन्छ कि म आफूलाई सजिलोसित बन्धनमुक्त पार्न सक्दिनँ ओ मार्था लिविम, हिम हिइज नट गोइङ टु आस एनिथिङ मोर वाट आर यु डुइङ मिस मेरी च्याठी र मार्तालाई पछिल्लोतिरबाट जोड्ने तान्छन् र धेरैपल्टको प्रयासपछि बल्ल बल्ल मलाई मार्थालाई बन्धनमुक्त पार्न सफल हुन्छन् वाइआरइङ इजेन्टी लाइक आवर्सन फर्गिभस मेरी कुप्री मार्थालाई बेसरी हकार्न हाल्छन् म लामो लामो सास फेरिरहन्छु कुप्री मार्था लल्याक लुलुक परेर कुर्सीमा बस्छन् र सेतो मालले मुख छोपेर रुन थाल्छन् मिस मेरी रुञ्ची अनुहार लाएर तिनको काँध धपाउन थाल्छिन् कुप्री मार्ताको हृदय विदारक अति करुण रोदनले म पूर्णतः मर्माहत हुन्छु मिस मेरी मलाई बोल्न सङ्केत गर्छिन् म अप्रत्याशित भावावेशमा बस्दै कुप्री मार्थाको हातसम्तेर क्षमा माग्छु मार्था आन्टी आई एम सरी मेरो क्षमायाचनाका कुन सक्तो अन्तर निहित थियो म जान्दिनँ तर कुप्री मार्थ मेरो हात र अनुहार समातेर झन्झन जोडले रुन थाल्छन् करण क्रन्दनको मध्ये तिनी युआर माई सन युआर माई लभली चाइल्ड भनी प्रेमको धारा बगाउन थाल्छन् तिनको काखमा मुख लुकाएर समिमित हुने चेष्टा गर्दा गर्दै पनि अनियन्त्रित भए म भक्कर हुन्छु यु मदर एण्ड सन डोन्ट बी सोसियल मिस मेरीको तीको फटकार कानमा परेपछि हामी नियन्त्रित हुन्छौं मार्ता आन्टीको काखमा यसरी नै जीवनभर मुख लुकाइरहँ जस्तो भावना पलाउँछ मनभित्र तर मार्थ आन्टीसितको परिचय एकै दिन अघिको परिचय हो भन्ने वास्तविकताप्रति सचेत भएर म काखबाट मुख उठाउँछु मार्थ आन्टी आफ्ना झिना हातहरूले मेरो अनुहारभरि छचर्केर पोखेको आँसुका थोपाहरूलाई पुस्दै मेरो निधारमा आफ्नो खुम्चिएको निधार जोडेर सुस्तरी दिन थाल्छन् म एउटा नयाँ रुवाको खोलामा प्रभावित हुँदै खोज पुसाउँछु आन्टी आई एम भेरी सरी म कहिले पनि त्यो कुरा सोध्ने छैन मलाई थाहा थिएन म रिपोर्टर होइन आन्टी तपाईँको छोरो हुँ मार्था आन्टी आफ्ना झिना दुर्बल हातहरूको बन्धनमा मलाई बेरेर चार चार आँसु झारिरहन्छन् म एक अव्यक्त शोकले व्यथित भइरहन्छु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 रे, रे, रे। आ, आ, आ, आ, आ, आ। मेरी आन्टी तपाईँबाट पनि क्षमा चाहन्छु मैले अनावश्यक दुःख दिएँ म सहज हुने चेष्टा गर्दै भन्छु छोरा पाउनु जहिले पनि दुःखको कुरा हुन्छ तर यस्तो दुःख आमाहरू मन पराउँछन् मेरी तिमीले थी ठिक भने हामीले एक हराएको छोरा पायौँ आन्टी म हराएको होइन तपाईँहरू नै लस्ट मदर्स यसरी व्यथाले बोझेल वातावरणले आत्महत्या गर्छ मिस मेरी घत बाराले खिर्किताएर हाँस्न थाल्छन् मार्थ आन्टी पनि निसङ्को सम्पूर्ण व्यथित विस्तृतिहरू बिर्सेर मुस्कुराउँछन् कुनै इसाई कथामा कुनै धनीबाउली छोरा हराएको थियो अन्तमा पाउनकै लागि यो कथाबाट सृजित वातावरणमा एक विजयी र तनावमुक्त मुस्कान म कफी गुटकाउन थाल्छु मिस मेरी कफी प्याउँदा पिउँदै बिचबीचमा खुब हाँस्छन् साह्रै नै घत परेको अन्दाजमा एकपल्ट त नराम्ररी चर्को पनि पर्छ मार्ता आन्टी र म मिस मेरीलाई हेर्दै हाँसिरहन्छौँ कफी पिइसकेपछि फेरि एकपल्ट म भित्तामा टाँग सुन्दर कलाकृतिहरूप्रति आकर्षण महसुस गर्छु आँखाभरि प्रशंसा भाव बोकेर म भन्छु आन्टी तपाईँको रुचिले राष्ट्रिय स्तरमा स्थान लिन सक्छ किन आफ्नो कला लुकाएर राख्नुहुन्छ जब आफ्नो मार्ता आन्टी एउटा व्यथित हाँसु हाँस्छन् म मार्ताको चित्रकला मन पराउँदिन मिस मेरी भएर आँखा गुमाउँदै भन्छन् किन आन्टी मार्ता चित्रको रून थालेपछि मलाई बिर्सिदिन्छ मिस मेरी हाँस्दै बोल्छन् इजेरमा क्यानभास अढाएर मार्थाले हातमा कुचिलिएपछि कि म बाहिर घुम्न निस्कन्छु सेती खोलाको डिलतिर कि म खुरक स्लिपिङ ब्यागभित्र पस्ने गर्छु आन्टी कलाकारहरूसित बस्नेले केही सेक्रिफाइस त गर्नैपर्छ म सिर्फ यति नै बोल्छु र मिसमेरीका सरिदा आरोपहरूप्रति नितान्त बेखबर रहेर रा। सम्भवतः कुनै पूर्व स्मृतिसित जुधि रहेकी मार्थ आन्टीप्रति आकर्षित हुन्छु मार्थ आन्टीलाई झककाएर केही सोध्नु जस्तो लाग्छ तर मसित सोध्नका लागि खास कुनै विषयवस्तु नै रहेन सिवाय पागल बस्ती र यो एकमात्र वर्जित प्रश्न हुन्छ फेरि एकपल्ट वातावरणमा ढक खसेर बोझिलो हुन्छ आखिर एउटा बर्जित प्रश्न बोकेर कसैको पूर्व स्मृतिको ढोका ढकटकाउनुको परिणति र उपयोगिता यसभन्दा गतिलो आशा राख्नु अर्थहीन आशावादिता के। एउटा प्रवेश निषिद्ध स्वप्निल प्रदेशको हरियाली र कल्पवृक्षको शीतल छारीको कल्पना गर् अर्कै कुरा मूल ढोकामै अजङ्गको फलामी बार र भोटेतालचाको वास्तविकता सामना गर्नु अर्कै कुरा मार्ता आन्टी एउटा ता भोटेतालचा नै हो जसलाई ज्यान गए पनि म खोल्न सकिनँ र चाबीको प्रतिरूप निर्माण गर्न पनि सक्दिनँ आत्मग्लानीबाट बस्ने हो भने मार्ता आन्टीबाट शक्तो चाँडो पलायन गर्नु सर्वोत्तम क्षणिक प्रेम र भावकताले आफैलाई कमजोर तुलाउनुको प्राप्ति नै के र आन्टीहरू अब म जान्छु भने सम्भवत मार्था आन्टीको पूर्वस्थितिको धागो चोडिन्छ जस्किँदै बेदको कुर्सीमा पुनः स्थिर भएर फुसफुसाउँदै बोज्छिन् बस छोरा एकछिन बस म अल्म लिएर उभि नै रहन्छु मार्थ आन्टी मेरो दाइ हातमा मात्र तान्दै भन्छन् आउ यतापट्टि बस म पुनः बस्न बाध्य हुन्छु तिमीले आफ्नोबारे केही बताएनौ छोरा मेरो नाम किशोर हो आन्टी तर म अष्टावक्रको नामले लेख्ने गर्छु कति पढेका छौ रिपोर्टिङमा डिप्लोमा घरमा को ले को छन् भूबा दाई भाउजू र बहिनी आमा म सानो छँदै नै बित्नुभयो विवाह हुन सकेन आन्टी किन म जसलाई प्रेम गर्थेँ उसले अर्कैसित विवाह गरे भेरी अनफोर्चुनेट म फिस्सा हाँसिदिन्छु मिस फेरि मिस मेरी एक्सक्युज मी भनेर किचनतिर प्रस्थान गर्छिन् म प्रश्नोत्तरहीन भएर खाली क्यानभास हेरिरहन्छु किशोर अघिको फोटो मलाई देखाउ त आन्टी पागलबस्तीको फोटो मलाई देखाउ न तर आन्टी मैले फोटो छोरा किशोरसित मागेको अस्ताभाक्रसित म मा फोटो दिन्छु तिनी कम्पिता हातले फोटो लिएर हेर्न थाल्छिन् एउटा कुरा भन त छोरा फोटो हेर्दै मार्ता सोध्छन् तिमीले मेरोबारे कसरी जानकारी पायो एकजना बुढा खाकालीबाट पहिले ऊ नौ डाँडामा भट्टी चलाइबसेको रहेछ अहिले महेन्द्र पुलमा लज चलाइबसेको छ उसले हजुरलाई देखेको रहेछ अहिले पनि र पहिले पनि ए मार्ता आन्टीले टाउको हल्लाउँछिन् फोटो आन्टीलाई छाडेर जाऊ भोलि फिर्ता दिन्छु म कुनै प्रतिकार गरिदिन उत्सुकता पनि देखाउँदिन यति नै सोध्छु मार्ता आन्टीको अज्ञात पूर्व स्मृतिद्वारा सृजित कमजोर भावनाहरूले लगाम पाइसकेका छन् सम्भवतः पागल बस्तीको फोटो हेरेर तिनी ढिलै भए पनि एउटा नयाँ जीवनको ढोका उघार्न चाहन्छन् बेसै हुन्छ चा। यदि मार्ता आन्टीलाई यो सानो भग्नावशीसको छायाचित्रले निरथक व्यथापूर्ण भावनाको स्वप्न प्रदेशबाट वास्तविकताको दुनियाँमा अवतरित गर्न सक्यो भने काल्पनिक सपनाको फुलबारी भन्दा यथार्थ मरू प्रदेशको काँडे झाडी नै उत्तम मिसमेरीको अनुपस्थितिमा मार्था आन्टीसित विदा भएर त्यस सानो ड्राइङ रूममा चुम्बकीय तनावबाट विमुक्त हुँदा अन्तर्बोझै हुन्छ मान्छेको दुनिया, मार्था आन्टीको ड्राइङ रुम बराबर सानो छैन त्यो अति विशाल छ अति विशाल भोलिपल्ट होइन पछिपल्ट लेक्चरर्स कोलोनीको त्यस घरमा प्रवेश गर्दा पहिलो साक्षात्कार मिसमेरीसित हुन्छ तिनी बेरको कुर्सीमा बसेर एउटा अङ्ग्रेजी म्यागजिन पढिरहेको हुन्छन् मलाई देख्न साथसाथै चञ्चल भई बोल्न थाल्छन् तिनीले मार्लालाई त्यो फोटो दिएर ठिक काम गऱ्यो वा बेठिकमा भन्न सक्दिनँ तर मार्थामा अनौठो परिवर्तन देखा परेको छ कस्तो परिवर्तन आन्टी म उत्सुक भएर छेवाको अर्को कुर्सीमा बस्छु मिस मेरी धारावाहिक रूपमा भन्दै जान्छन् दस वर्षमा पहिलोपल्ट मार्तामा परिवर्तन आएको छ मार्था भर्खर जस्तै चञ्चल र धेरै कुरा गर्ने भएकी थिए अस्ति बेलुकादेखि आजसम्म मार्ताले यति धेरै बात मारकी थिए सायद दस वर्षभरिमा पनि यति धेरै कुरा गरिन ओली मार्ता धेरै खुसी छे कुसीले उताउली भएकी थिए तर मलाई डर लाग्छ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 अहिले मार्थ आन्टी कहाँ हुनुहुन्छ म सोध्छु क्वाटरको पछाडिपट्टि पेन्टिङ गर्न थालेको छे मिस मेरीको निर्देशनमा म क्वाटरको पछाडिपट्टि लाग्छु सेती खुलाको अराम कन्दनप्रति नितान्त बेखबर मार्थ आन्टी बिस्तारै क्यानभासमा रङ पोतिरहेको छिन् सेवाइमा पुग्दा बार्नेजको तीक्ष्ण गन्ध महसुस गर्छु हिजो तिमी किन आएनौ आन्टी मलाई नहेरिकनै मेरो पछापलाई प्रश्न गर्छिन् म तिनको अन्तर्बोधदेखि आश्चर्यचकित हुन्छु क्यानभासको पृष्ठभावमा व्यस्त हुँदै तिनी बोल्छन् हिजो दिनभर तिमीलाई कुरेर तर तिमी आएनौ भर किन आएनौ हातको कोचीलाई रङहरूको सम्मिश्रणसित चोपल्दै गम्भीरतापूर्वक प्रश्न गर्छिन् बारे भएर काम चला उत्तर काम पर्यो कार्यक्रम श्रुति सम्वेगमा हामी आज सरभक्तको उपन्यास पागल बस्ती सुनिरहेका छौ यसको बाँकी अंशको वाचन केही बेरपछि हुने नै छ उज्यालो सुन्दै गर्नुहोला कार्यक्रम श्रुति तपाई तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो तापलेजुङ झापाको एफएम मिस्टिट्युन्स र बीरता एफएम धरानको विजयपुर एफएम सिन्धुलीको रेडियो सहारा बर्दीवासको रेडियो दर्पण दोलखाको कालिंचोक एफएम रामेछापको रेडियो तीनलाल नुवाकोट एफएम वीरगंजको नारायणी एफएम हेटौडा एफएम चितौवनको रेडियो त्रिवेणीमा पनि सुनिरहनु भएको छ त्यसैगरी फलेवासको रेडियो पर्वत रूकुमको रेडियो सुस्ने गुल्मीको रेडियो रेसुङ्गा पोखराको रेडियो तरंग बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति समेक सुन्दै हुनुहुन्छ रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम कपिलवस्तुको रेडियो बुद्ध आवास भेरीको रेडियो कोहलपुर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 मार्था आन्टी तीक्षण दृष्टिपात गर्छिन् मलाई मेरो उचाइका साथ सम्पूर्ण अस्तित्व नै नापिँदैछ जस्तो लागिछिनपछि तिनी आफ्नो एक्स्रे आँखा र रङले लथपथ कुच्चीलाई क्यानभासतिर मोड्दै दीर्घनिश्वास लिन्छन् छोरा किशोर तिमीले मार्था आन्टीसित झुटु बोल्यौ म भयभरको आन्तरिक गम्भीरतालाई साक्षी राखेर रा। चुपचाप तिनको कलात्मक हात र कुचीको व्यस्त परिदृश्य हेरिरहन्छु मिसमेरीको कथन अनुरूपको चञ्चल र उताउली मार्थाको यहाँ नाम निशान छैन उही पहिलो भेटमा सीमाहीन घृणा पोखेर दोस्रो भेटमा त्यसभन्दा पनि असीमित माया पोख्ने आन्टीको अस्तित्व मात्रै छ यहाँ म अपराध बोध गर्दै बुख्याचा जा झैँ ठिङ्ग उभिरहन्छु मार्त आन्टी तन्मयताका साथ क्यानवाससित खेल्न थाल्छन् यस्तो लाग्छ तिनी कुची क्यानभास र रङहरूसित पूर्ण रूपले एकाकार भएकी छिन् सम्भवत मेरो अस्तित्व नै पनि बिर्सेकी छिन् म धेरै बेरसम्म तिनको झिनो हातको चर्तिकालाई हेरिरहन्छु क्यानभासका छेउछाउका तारहरूमा कुचीले रङका मोटामोटा रेखा तान्दै अचानक बोल्छन् तिनी मेरो बेडरूमबाट एउटा स्टुल लिएर आऊ म खुरूकको क्वाटरभित्र बस्छु बेडरूमबाट स्टूल निकाल्छु र अर्को आदेशको प्रतीक्षा नगरिकन तिनको दाहिनेपट्टि स्टुल राखेर रा बस्छु मार्थ आन्टी आफ्नो व्यस्त हातलाई रोकेर फेरि अचानक छोच्छिन् छोरा किशोर तिम्रो मसित बाहेक अरू काम हुन सक्छ आन्टी कुरा के भने म अप्ठ्यारो स्थितिमा सफाई फेस गर्न खोज्छु तिनी मेरो कुरा बिचैमा काटेर बोल्छन् स्पष्टीकरण दिनुपर्दैन छोरा भइगयो र मरियमको जस्तो मयालु अनुहार पारेर हातमा लागेको रंग एउटा सानो कपड़ाले पुस्न थाल्छन् म एकछिनसम्म वातावरणमा रंको तेजगन्ध मात्रै महसुस गर्छु मनमा लागिरहन्छ कुनै एउटा नयाँ कुराको सिलसिला थाल्न पाए हुन्थ्यो तर हतपतमा कुराको नयाँ सिलसिला पनि फेला पर्दैन बाध्य भएर म छेवाईको परिवेशप्रति दृष्टिपात गर्छु हेर्दा हेर्दै सेतो रंगबाट निलो रंगमा परिणत भएको सेती खोला त्यसमाथिको सानो झोलुङ्गे पुल सेतीवारीको हरियो चौर र पारीको फूलवारी फेदीका ढुंगाहरूमा परित भएर दिन पर दिनपर कुरूप हुँदै गएको गाउँ फौजीहरूको तारो हाने ठाउँ जसलाई दाहिनेपट्टि पारेर भलाम र ऱ्याली चौरतिर फाटा फुट मानिसहरूको आवत जावत म मार्ता आटीको रंगले पोतिएको सानो क्यानभासको विरोधमा छेवाईको विशाल प्राकृतिक क्यानभास हेरिरहन्छु छोरा किशोर तिमीसित एउटा अनुरोध गर्नु छ धेरै बेरपछि मार्थ आन्टीको कम्पित आवाज मौन वातावरणमाथि प्रतिध्वनित हुन्छ म प्राकृतिक क्यानभासबाट सामाजिक क्यानभासतिर फर्किन्छु किशोर म यस क्यानभासमा तिमीले खिचेको त्यस बस्तीको फोटो चित्र उतार्न चाहन्छु जसलाई मानिसहरू पागल बस्ती भन्छन् त्यसको लागि समय लाग्न सक्छ म मार्ता आन्टीको संकेत तुरन्त बुझ्छु आन्टी मेरो काठमाडौँ फर्किहाल्ने नै योजना छ फर्किहाल्यो भने पनि म मलाई त्यो फोटोको आवश्यकता पर्ने छैन तपाईँ पेन्टिङ गर्दै जानुहोस् म हेर्दै जान्छु म चित्रकार नभए पनि चित्रकलाको सोखिन्छु भिन्सी माइकल एन्जोलो ऱ्याफेल कुर्वे सेजान गोगे देलाकुवा ध्यानग लोथ्रेक बेलासकी पिकासो ज्याक्सन पोलकका बारे मैले रूचि लिएर अध्ययन गरेको छु रेभ्रान्ड त अति नै मनपर्छ म बोल्दै जान्छु पछि मार्था आन्टी जस्तै क्याम्पसकी प्राध्यापिका र उच्चस्तरीय चित्रकारको समूहे आफू टिपन टापन युक्त सामान्य ज्ञानको फैलाउँदैछु भन्ने सम्झनाले कानको जरासम्म राहतो हुन्छ मार्था आन्टीको शान्त आँखामा अविश्वसनीयताको बदलामा म प्रशंसाको चकिलो भाव हुन्छ म मानसिक रूपले अति सहज भएर प्याचै भन्छु खास कुरा के भने आन्टी मलाई काठमाडौँ फर्कनै मन लागेको छैन मार्त आन्टी सोध्छिन् किन छोरा किशोर तपाईँ पोखरामा बस्नुहुन्छ त्यसैले म लाडिने प्रयास गर्छु अर्को कुरा आई एम भेरी स्याड आई वान्ट टू फर गेटर इफ इट इज पोसिबल अझै माया लाग्छ लाग्छ आन्टी त्यसो भए घृणा गर्न सिक आन्टी भन्छन् म घृणा गर्न जन्मेको होइन आन्टी म प्रेम गर्न सक्छु घृणा गर्न सक्दिनँ यो दुःख पाउने सोचाइ छोरा थाहा छ आन्टी तपाईँ मलाई यति मात्र भनिदिनुहोस् कसैले प्रेम गर्छ भनेर जान्दा जान्दा किन अरूसित विवाह गर्छन् मान्छेहरू के प्रेमलाई अपमान नगरिकन संसार चल्नै सक्दैन वार्थ आन्टी कुनै जवाफ नदिकन मात्र मलाई हेरिरहन्छन् म आफैदेखि चक्क पर्छु किन म यस्ता कुराहरू सुनाइरहेको छु किन पोक्राको पूर्वेली आकाशमा मनसुन जुस्किरहेको हुन्छ साँझपाको दुवै आन्टी एकसाथ भेटिन्छन् आ आफ्ना कार्यमा व्यस्त मेरी सायद प्रणपत्र तहका विद्यार्थीहरूको कापी जाँचिरहेका हुन्छन् मार्ता आन्टी एकापट्टिको कुनामा बसेर एउटा ठूलो क्यानभास तयार पारिरहेका हुन्छन् छेउरको भित्तामा अस्तिको चित्र कोरिँदै गरेको क्यानवास उल्ट्याएर राखिएको हुन्छ र त्यसको ठिक अगाडिपट्टि क्यानवास रहित इजेल ठडिएको हुन्छ तीन खुट्टा टेकेर रोजगार नपाएका मानिसहरू कुनै रोजगारको आश्वासन दिने अफिस सगेलतिर ठड्डिराखे जैन् पहिलेको क्यानभासभन्दा तेब्बर ठुलो झण्डा झन्डी ड्रइङ रुमको एउटा भित्ता जति नै लामो क्यानभासको जन्म किन हुँदैछ म मा सोध्छु मन भित्रभित्र केही बुझ्छु पनि मार्ता आन्टी आवाज हिँड जस्तो मेरो पच्चापलाई साबिक बमोजिम चिनेर काम गर्दा गर्दै चरको आवाजमा बोल्छन् आऊ आव, आउ छोरा किशोर म तिमीलाई नै पर्खिरहेको छु सामान्यतया केही प्रसन्न र विकाररहित तथा तनावरहित यस्तै लाग्छ मार्ता आन्टीको स्वागतम ध्वनि म मिस मेरीलाई हेर्दै मुस्कराइदिन्छु बदलामा मिस मेरी पनि मिठासपूर्वक मुस्कुराइदिन्छन्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 सिल्ली गर मार्ता आन्टी जपार्छि र जपारी राखेर किला ठोक्ने काममा व्यस्त हुन्छन् मिस मेरी झन् बढी नाक खुम्च्याएर मुख फुलाउँछिन् मलाई झन् बढी आँसो लाग्छ र भुँडी दुख्ने गरी आशा थाहा छ मिस दुचारोड दुई चारवटा कापी जाँची सिद्ध्याएर किचनबाट दुई प्याला कफी ल्याउँछन् एक पेला मलाई दिन्छन् अर्को आफै पिउनु थान्छन् म कफीको प्याला हातमा लिई कुर्सीमा बस्छु मेरो कफी खोइ मेरी मार्था आँटी कराउँछन् जब आफ मिस मेरी फेरि नाक खम्च्याइदिन्छन् म फेरि हाँसा थाहा स्वास्थ्यवर्धक भन्ने खालको हाँसो मार्थ आँटी रिसाइजिङ गरी कराउँछन् यो अङ्ग्रेजी बुढी काम नपाएर बिहानदेखि जिस्किँदैछ जब आफ्नो मिस पुनः विशेषज्ञ ढङ्गले नाकै खम्चाउँछन् मार्थ बिहानैदेखि ट्वाकट्क गरिराखेको छ घरभन्दा ठुलो क्यानवासमा के कोरे थाहा छैन मलाई दुःख दिने मार्थाको यो नयाँ तरिका त्यतिले ते पनि नपुगेर मिस मेरी कुरा थप्दै जान्छिन, दस वर्ष भइसक्यो मैले कलाकार मार्थाका रङहरूको दुर्गन्ध सहयोग अब नाग झर्न मात्र बाँकी छ लन्डनबाट एउटा नक्कली नाग मगाइराख्नु मार्ता आन्टी ओठे जवाफ दिइराखेर क्यानभासलाई सुल्ट्याउँछिन् र केही कदम पछि हटेर तीक्ष् पारदर्शी आँखाले क्यानवासलाई घुर्छिन् म विभाजित मस्तिष्क बोकेर कहिले मिस मेरीको तर्फबाट कहिले मार्था आन्टीको तर्फबाट चोच्न थाल्छु मिस मेरी मलाई मुडी दुखुन्जेल हँसाइराखेर इभिनिङ वाकमा जान्छन् म कुर्सीमा बसेर जोग्राफिक म्यागजिनका रङ्गीन पानाहरू पल्टाउँदै हाँसिरहन्छु तिनको चञ्चल भाव भङ्गीमा र नाक सम्झिरहन्छु खासमा सेतो न सेतो छाला भएका बेलायतीहरू यसरी पनि बाल साथ जिस्किन सक्छन् मेरो सोचाइमा नै थिएन मिस मेरी सुसंस्कृत नारीले जिस्केर नाकै मात्र खुम्चाइँदा जिन्दगीको एक अनुमोल अनुभूतिद्वारा पुरस्कृत पाइन्छ भन्ने के मार्ता आन्टी तीक्ष् र पारदर्शी आँखाले बित्ताभरिको क्यानवासलाई एक टकले घुरी राखी हुन्छन् तिनको अनन्त जस्तो यो अभिराम घुराइमा जीवनभरिकै गम्भीरता टाँसिएको हुन्छ क्यार मलाई मार्ता आन्टी कुनै स्पेनिस वा डच वास्तुशिल्पीको सङ्घमरबरमा कुदिएको कलाकृति जस्तो लाग्छ हाँस्नपट्टि लागेर सस्तैमा मार्ता आन्टीलाई बिर्सिन पुगिएछ अन्तस्करणभित्र कतै एउटा क्षमाप्रार्थी मनको जन्म हुन्छ मार्ता आन्टी मेरो क्षमाप्रार्थी मनलाई नसमातिकन सोध्छन् चोरा किश्वर हाँस्न यो नयाँ क्यानवास कस्तो लाग्यो राम्रै लाग्यो म एक काम कान्छलाई उत्तर दिन्छु वास्तवमा यो क्यानभास राम्रो हुनुपर्छ मर त आन्टी क्यानवासलाई प्रीतिपूर्वक हेर्छिन् यो मेरो जिन्दगीको अन्तिम क्यानभास हो वा याद त भन्न भएन तर कुरो पुरै एब्सट्रेक्ट म एब्सट्रेट अर्थपट्टि नलागेर सिधा आफ्नो जिज्ञासा पुग्छु यति ठुलो क्यानवासमा के क्या गर्नुहुन्छ आन्टी म यसमा पागलबस्ती गर्न चाहन्छु छोरा वार्ता अति सहज प्रफुल्लका साथ मुस्कुराउँदै भन्छन् यो मेरो जीवनको अन्तिम क्यानवास हो छोरा जसमा म पागल बस्ती सिर्जना गर्न चाहन्छु यसपछि म जिन्दगीमा कुनै अर्को चित्र कोर्ने छैन खासमा त्यो सानो क्यानभास, पागल बस्ती सिर्जना गर्न पर्याप्त थिएन क्यानवासमा रङ पोद्दै जाँदा मलाई यो कुराको अनुभव भइरह्यो ती क्यानसहरू जसमा मैले रङ पोद्धै छोडेँ झ्यालखाना बराबर थिएँ कुनै पनि जालखानालाई पागल बस्तीको क्यानभास मान्न सकिँदैन तिमीले मलाई जुन फोटो दिएका छौ त्यो पनि मलाई ज्यारखाना जस्तो लागिरह्यो कारण पागल बस्ती क्यामेराको फोकसभित्र टाउने बस्ती मान्न सकिँदैन क्यामेराको फोकसमा केही सङ्केत केही प्रत्येक र केही बाङ्गा अवशेष मात्र देखा बस्तीको डुकडुकी अथवा स्पन्दन छोरा आन्टीका लागि एउटा काम गर कुराको प्रसंग चुनालेर मार्ता आन्टी पारदर्शी आँखाले मलाई हेर्छन् म पुरा पुरा मनभित्रसम्म नराम्ररी रा झकझकिन्छु किशोर आन्टीको नाम एउटा पवित्र काम गरेर कुरा सुन्दै सुन्दैछ के काम आन्टी म सशङ्कित हुँदै सोध्छु आन्टीका लागि पागल बस्ती खोज्न थाल मार्ता आन्टी मुसुक आँसेन् मलाई विप्रामनाई स्वप्नबोध हुन्छ मनभित्र एउटा विद्रोहको लहर पनि उत्पन्न हुन्छ चा। अनिच्छापूर्वक खोजी बन्द गरिएको पागलबस्तीलाई फेरि खोज्न थालौँ न मार्ता आन्टीलाई जरुरी कुरा थाहा हुनुपर्छ पागलबस्तीको एकमात्र खोजी पत्रकारले किन पागल बस्तीमाथि आतालेन आन्टीका लागि पागलबस्तीको खोजी बन्द गरिएको थियो अब आन्टीका लागि सुरु गरौँ म चुच्चा विरोध विद्रोह र बहिष्कारको फेवा ताल जमिदिन्छु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 मार्ता आन्टी म मा तपाईँलाई दुःख दिन चाहन्न मैले प्रेमिका हराएँ त्यसैले आमा हराउन चाहन्न तपाईँले मलाई गलत सोच्नु भएको छ कुनै इतिहासको आवाज होइन सिधासदा मनको आवाज पोख्छु र द्रवीभूत हुन्छु मार्ता आन्टी धारा प्रवाह मानव इतिहासकै आवाज बोल्न थाल्छन् छोरा किशोर ज्ञान दिएर मेरो कुरा सुन जुन समयमा तिमी पागलबस्ती खोज्दै मसँग आइपुगेका थियौ त्यस बेला म सोच्थेँ पागलबस्ती मेरो व्यक्तिगत कुरा हो कसैलाई पनि खोजनीति गर्ने जान्ने बुझ्ने अधिकार छैन त्यसैले तिमीलाई सहयोग गर्न सकिनँ त्यस समयमा तर पागलबस्तीको ध्वंसाशेष तिम्रो फोटो हातमा लिएर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 उफ समयको एक अज्ञात शिलामा लेखिएको इतिहासको कथित र उपेक्षित आवाज जस्तो प्रतीत हुन्छ पागल बस्ती छोरा किशोर तिमी जुन बस्तीको खोज वा उत्खनन गर्न चाहन्छौ त्यसलाई मैले जिन्दगीभर व्यक्तिगत सम्झेर छोपिराखे मानव त्यो सुनको अनुमोल खजाना थियो अथवा मेरो अत्यन्त घृणित र गोपनीय कुकर्मको थुप्रो थियो पागलबस्तीको कथा मेरो आत्मकथा होइन भन्ने आत्मबोध स्वयंमा एक दायित्व बोध छोरा तिमीले नै छोरा अचेतन रूपमा मलाई आत्मबोधको पथमा निरन्तर घचटी रह्यो अब न्यायिक दायित्व यही हुनेछ पागलबस्तीले पुनर्जन्म प्राप्त गरोस् मलाई हार्दिक विश्वास छ आन्टीलाई माया गर्ने छोराले मात्र पागलबस्तीको पीड़ा बुझ्न सक्छ पागलबस्तीको खोजी गरिएन भने मार्ता आन्टीले आफूलाई कहिले पनि माफी दिन सक्ने छैन पुनः एक दीर्घ निश्वास भन्न सकिन्न सुखद पादक कि दुःखद पादक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 मेरो वैयक्तिक चित्र डायरीबाट अवैयक्तिक ठोस वस्तुगत सत्य अर्थ निकाल्ने प्रयास गर र मसित कुनै प्रश्न नगर यही तिम्रो लागि पागलबस्तीको उत्खनन हुनेछ बस एक पूर्वाग्रह शून्य संवेदना र असमजदारीको समझदारीको तिमीलाई आवश्यकता पर्नेछ एकछिन पर्ख छोरा म कफी लिएर आउँछु मार्त किचनतिर लाग्छन् म भित्ताभरिको असाधारण क्यानभासलाई निर्निमेश दृष्टिले हेरिरहन्छु बिहानै म डाकिन्छु यति तिमी बस्तीको उत्खनन गर्न तयार छौ सोधिन्छु म बिहानी पक्का प्रफुल्ल मानसिकता अभिव्यक्त गर्दै एक मुस्कान जवाफमा दिन्छु क्रिस्चियन नन जस्तै आन्टी मेरो जवाफको जवाफमा मरियमको जस्तो ऊ पूर्व परिचित मुस्कान छर्दै भन्छन् आन्टीलाई यही विश्वास थियो छोरा म तिम्रो प्रेमपूर्ण सहयोगलाई हार्दिक अभिनन्दन गर्छु म आन्टीको भावुताको विरोधमा वस्तु स्पष्ट पार्न खोज्छु आन्टी हार्दिक अभिनन्दन त म गर्छु तपाईँको कारण म आन्टीबाट असीमित प्रेम र निस्वार्थ सहयोग प्राप्त गर्दैछु मार्था आन्टी भावुकतापूर्वक मेरो हात मुसार्न थाल्छिन् त्यसैले मेरो अन्तर्मनको विरोध मनसम्म नै सीमित हुन्छ सोच्न थाल्छु किन भावुकताको गणितले मान्छेलाई दुःख र पीडा मात्रै प्रतिदानमा दिन्छ किन शोक र आँसु मात्रै दिन्छ म मा भावुकताको गणितबाट उम्केर कुनै अभावुक र ठोस कुरा सोच्न सक्दिनँ स्वयं मार्था आन्टी मलाई सहयोग गर्छिन् छोरा म तयार भएर स्वेच्छन् पर्ख अहिले हामी कतै जाँदैछौँ आन्टी हतार हतार अर्को कोठामा प्रवेश गर्छिन् म छेवाईको वेदको कुर्सीमा बसेर उवकुकताको नमिलेको गणित मिलाउने त्यसलाई लाग्छु तर यस महागणितको उत्तर मिल्ने कुनै सम्भावना मेरो सामुन्ने हुँदैन त्यसैले आत्मपराजित मनलाई मौन सान्तवना दिँदै असहाय भएर भित्ताभरिको क्यानभासलाई गर्न थाल्छु त्यति नै बेला मलाई मलाई वार्निसका साथसाथै रङको तीक्षण गन्ध महसुस हुन्छ ओहो विित्ताभरिको विशाल क्यानभासमा पागलबस्तीको काम शुरू भइसकेछ तर तर किन यति शीघ्र म आश्चर्यचकित हुन्छु एकैछिन अन्तरालपछि मार्ता आन्टी पुनः प्रकट हुन्छन् उही पूर्व सेतो साडी सेतो ब्लाउज गोलो चस्माको साथ चाउरी परेको सौम्य अनुहार र कुप्रोक्षीण रूपाकृति परिवर्तनको नाममा तिनको हातमा एउटा पुरानो मेलको छाता थपिएको हुन्छ छोरा आज हामी बस्तीको यात्रा गर्दैछौ जाउँ सम्भवत आन्टीका हात र मुख एकैपटक चल्छन् म यन्त्रचालित रूपमा एक आज्ञाकारी बालक जयन्तीनको पछि लाग्न पोखराको अत्यन्त रमणीय बिहानीमा काउडाडा राँडा पछिल्तिरबाट भर्खरै उदित घामका न्याना किरणहरू माछा पुस्त्री र अन्नपूर्णका टाकुराहरूबाट ओर्रा लेक्चरर्स कोलोनीका होचा एकतालिस छानाहरूमा परिसकेको हुन्छ म यस मनमोहक पर्यावरणमा आत्निष्ठ हुँदै आन्टीले छोडेका पैथलाका डोबहरू पछ्याउँदै जान्छु क्रमशः लेक्चरर्स कोलोनी विज्ञान भवन पुस्तकालय भवन भानुभक्तको उपेक्षित शालिक पछि पर्दै क्याम्पसको मूल बाहिरिएपछि मार्ता आन्टी भीम बजार पुरानो टोली खेल बतासे हुँदै सेती खोलालाई दाहिने पारेर चौबारीको कच्ची बाटो लाग्छ आत्मनिष्ट भए प्रत्येक पाइरो तिनलाई पछ्याइरहन्छु सुकुम्बासीहरूको बस्तीमाथि जौबारीको ढुङ्गी खानी आइपुग्ने बीस मिनट समय लाग्छ आफ्नो क्रमबद्ध हिँडाइमा पहिरो विश्राम चिन्ह लाउँदै आन्टी भर्खरै सुरु भएको चाइनिज प्रोजेक्ट अवलोकन गर्न थाल्छन् म स्वयं पनि सेतीमा कार्यरत व्यस्तता र यन्त्रको कोलाहलदेखि रमाइलो मान्न थाल्छु मजदुरहरूको मा हुलमूलमा केही चिनिया अनुहारहरू पनि स्पष्ट रूपमा दृष्टिकोचर हुन्छन् चिनियाहरूको विशेष पहिरन र आकृतिले तिनीहरूको पृथक परिचय दिइरहेको हुन्छ सेतीपारी बाटोमा चिनिया मालवाहक गाडीहरूको आवाज जावत भइरहेको हुन्छ म मा एकछिनसम्म मार्ता आन्टीको उपस्थिति र अस्तित्व बिर्सेर भिटामिन डी युक्त न्यानो घाममा वातावरणको मधुचाला भोग गर्न थाल्छु सेती खोलाको पल्लोपट्टिको दिप भनिने बस्तीदेखि लिएर लामा चौर र बाटुले चौरसम्मको खुला हरियो वातावरण र पृष्ठभूमिमा होच्च अग्ला डाँडा काँडाहरू यही त हो प्रकृतिको मधुशाला माछा पुस्रे अन्नपूर्ण श्रृङ्खला र फेवाताल बाहेक पनि सही अर्थमा मात्ति हो भने प्राकृत पोखराको मधुशालामा थुप्रै अन्य मातका कुराहरू छन् छोराकिशोर बाटो लागौं पदयात्रा पुनः शुरू हुन्छ थाहा छैन यो वास्तवमा पदयात्रा नै हो वा एक जीवनयात्रा तर आन्टीको सहयात्री मनै हो मनमा एक अहमबोध हुन्छ म आफ्नो पैतालामा तीव्रता महसुस गर्न थाल्छु क्रमशः चौबारी पछि पर्दै जान्छ यामदीपख खोलाको कच्ची काठे पुल पार गरेर हामी अगाडि बढ्दै जान्छौँ टिबेटन क्याम्प भन्दा केही तल एक समतल बाटोमा आइपुगेपछि अचानक मार्ता आन्टी धाराबाहिक रूपमा बोल्न थाल्छन् बुझौ छोरा पैँतिस वर्ष पहिले जब म पहिलोपल्ट यहाँ आएकी थिएँ यहाँ कुनै नवनिर्माणका कुरा थिएनन् क्याम्पस थिएन भीम बजार थिएन साइनिङ अस्पताल थिएन सिम्पानी र चौबारी वरिपरिका घरहरू पनि थिएनन् टिबेटन क्याम्प पनि थिएन त्यस पोखरा काली झाडीहरू र हरिया रूखहरूले छोपिएको एउटा सानो बस्ती जस्तो थियो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 टिबेटन क्याम्प तल्लो हेम्जा उपल्लो हेम्जा हुँदै सुखेतको फाटमा आइपुग्दा भिटामिन डी युक्त भनिने घाँस निकै चर्किसकेको हुन्छ यसबीच आन्टी टिपेटन क्याम्पको बसोबास बारे र, सेती खोला पारीका बोर्डिङ स्कूल र निर्माणाधीन इन्जिनियरिङ क्याम्पसबारे सामान्य जानकारी कुरा गर्छिन् हेम्जाको लामो चौतारी पारी आइपुग्दा मार्था आन्टी टिप्पणी गर्छिन् यो गाउँ पहिले जस्तो थियो त्यस्तै छ अहिले पनि सुखेतको आधा फाट चिचोन्जेल आन्टीको मुखमा मुख, मुख पूर्णविरामचिन्ह लागिरहनेछ म कुरा गर्नका लागि कुरा पाउँदिनँ त्यसैले माथि माथि फाटबाट आइरहेका र हामीभन्दा तेज गतिले गइरहेका गोराकाला पदयात्रीहरूप्रति आकर्षित भइरहन्छु त्यति नै बेला मलाई घान्द्रुकसम्मको आफ्नो पदयात्रा स्मरण हुन्छ वास्तवमा त्यो पदयात्रा मेरो जिन्दगीको सबभन्दा अविस्मरणीय घटना भएको छ जसले मेरो सम्पूर्णता सरलता प्रफुल्लता र अस्तित्वमाथि नै एक असाधारण प्रश्न चिन्ह खडा गरेको छ मुफ बागल बस्ती त्यही पदयात्राको यन्त्रणादायक उपलब्धि हो र मार्ता आन्टी सायद मेरो प्राप्ति थाहा छैन म फाइदामा परेको छु या बेफाइदामा तर सम्पूर्ण प्राप्ति र हानिभन्दा बढ़ी म मा मानसिक र आत्मिक यन्त्रणामा परेको छु मूर्तता र अमूर्तताको दोत्साहनमा निरन्तर दुखिरहेको छु मसित दुख्नको लागि घाउ थिएन र उकालो अव्यक्त पीड़ामा टुङ्गिन्छ न्यौडाँडा बजारबाट जरेर हामी गन्तव्यमा पुग्छौ आँखा सामुन्ने पागल बस्तीको उही ध्वंसावशेष वा खण्डहर एक दिन यही ठाउँबाट म ज्यान बचाएर भागेको थिएँ भन्न सक्दिनँ त्यसबेला मलाई भूतहरू लखेटेको थियो वा थिएन त्यसबेला म एक प्रचण्ड महत्वाकांक्षी सपना बोकेर आएको थिएँ अहिले आफ्नो अन्तर्मनलाई साक्षी राखेर कसम खान सक्छु मलाई सपनाको महत्वाकांक्षा छैन छ भने एकमात्र मुक्तिको आकांक्षा छ तर कमसेकम यस जन्ममा मार्ता आँटीबाट मुक्ति सम्भव छैन म मार्था आटीको बन्धनमा परिसकेको छु यो बन्धन कुनै महत्वाकांक्षाको बन्धन अवश्य होइन तब के को हो म खुब गहिरिएर सोच्ने प्रयास गर्छु त्यति ते नै खेर कुफ्री चौरी परेकी मार्था आन्टी छाताको सहयोगले सिस्नोको झाङ पञ्छाउँदै ध्वम्साशेष बस्तीको मूल ढोकाभित्र प्रवेश गर्छन् विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर छ छा चार छ तपाई इमेल यदि तपाईँ ईमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना एसएचआरयूटीआई श्रुति एट साता उपन्यास पागल बस्तीको तेस्रो श्रृङ्खलाको वाचन लिएर आउने नै छौं त्यसअघि शुक्रबारको श्रृंखलामा अर्को कुनै गद्यको वाचन हुनेछ आजका लागि प्राविधिक साथी दिनेश निरौला र विशालजित पालेखीसँगै उपन्यास वाचक अच्युत खिमिरे र म सजिता हमाल विदा चाहन्छौ शुभरात्री